भोलिपल्ट भगवान वनभोजन गर्ने भएर आउनुभयो सबैले आफ्ना आफ्ना लाठीका टुप्पा टुप्पामा पोको पारेर खानेकुराहरू लिएर बनाएर लिएर आएका अरुले अरूले त सरलतासित आफ्ना आफ्ना आमाहरूलाई भने भन्यो पनि सारा चिज चाहेको तर बिचरा मधुमङ्गल ब्राह्मण परिवारका बालसखा के पऱ्यो संयो आमालाई त भने तर उनले आउने बेलामा त्यस्तो राम्रो परिकार बनाएर ल्याउन सकेनन् केही न त नलगी हुँदैन बिचमा भगवान् कृष्ण बलदेव अरू अरू परिवार बाँडेर खानुपर्छ चखाइ चखाइ खानुपर्छ केही त लिएर जानुपर्छ म के लिएर जाउँ भन्दा केही नपाएर बिचेर अमिलो मही बोकेर आएका थिए मधुमङ्गलले अनि सबै आए एक थरी बालसाखाहरूलाई भगवान्ले भन्नुभयो हेर यो वनभोजनको सामग्री छ नि यसलाई सुरक्षित रूपमा राख जमुनाजीको किनारामा बस्छ तिमीहरू भनेर तिनलाई त्यसको रखबारीमा लगाउनु भयो अरू बालशाखाहरू आफ्नो मनमौजी आनन्दसँग खेलिराखेका थिए अनभोजन को समय होना आटिया नाम गे कंस द्वारा पठाइक दानव बहुत ठुलो पहाड़ को रूप लीएस अजिंगर को रूप धारण कर मुख बाहर बसिया बाल शाखा एक थरी तो बालशाह समेत पस्य मुख में ख्याल नईक तर बादशा बालसाखा सबै पसिसक्दाखेरि पनि त्यसले मुख बन्द गरेका थिएन किनभने प्रतीक्षमाण बकारिवेशनम हतस्वकान्त स्मरण हैन रक्षेसा मेरो भाइ बकासुरलाई मार्नेवाला कृष्ण आर जबसम्म मुखमा पस्दैन तबसम्म मुख बन्द गर्दैन भनेर गरेन भगवानले थाहा पाउनुभयो यहाँ त बादशा पनि पसिसकेका छन् बालसाखा पनि पसिसकेका छन् भनेर अनि त्यहाँ गएर बघा अघासुरको मुखमा भगवान विराट रूप धारण गर्नु पुग्नुभयो स्वरूप निकले आत्म ज्योति भगवान सर्वेश्वर सर्वात्मा प्रभु श्री कृष्ण सल भगवान को पूर्ण पर ब्रह्म भगवान श्री कृष्ण को जय जय श्री राधे आरोप भगवान जहाँ बालशाखहरूलाई सामग्री लिएर सुरक्षित रूपले रहन भन्नुभएको थियो जमुनाजीको किनारमा आउनुभयो ती जति पनि अघासहरूका पेटमा पसिसकेका बालसकाखा थिए बाह थिए तिनलाई अमृत वर्षी दृष्टिद्वारा पुनर्जीवित गराइदिनु भयो अब कुनै कुनै आघात त्यसलाई थिएन भर्न पाएको थिएन त्यो सबै ठिक पारिदिनु भगवानले अनि आएर जमुनाजीको किनारमा मण्डली बनेर सबै बालसखाहरू घेरा बनेर बसे बिचमा भगवान् कृष्ण बलदेव विराजमान हुनुभयो र अनिखेर भोजन चल्दछ भगवान् कृष्ण बलदेवजी आफ्नै आमाले रोहिणी माता जसोदा माताले बनाएको खेर कस्तो मिठो छ भन्दै चखाउँदै अनि आफू खाँदै गर्नुहुन्छ अरू तोष अर्जुन सुबल सबै सखाहरू आफ्नो आफ्ना ल्याएका सब चखाइ चखाई खान्छन् बिचरा मधुमङ्गललाई सङ्कोच पऱ्यो त्यहाँ अरू अरू लिएर आएको थियो राम्रो कुरा चखाए खाए म कसरी यो अमिलो मोही के चखाउने यसमा कुन मिठास छ भनेर बडो सङ्कचले आफै मुखमा लगाइराख्ने भगवान्ले देख्नुभयो अरे अरू त सबै चखाइ चाहिँ यसो हेऱ्यो त मोही नै त्यही निलदार छन् भगवान्को पालु गएर तिनका मुखबाट मोही मुख समेत झिकिदिनु भगवान् भक्तमा चल भगवानको यी सब स्थिति देखेर अघि अगासुरलाई सम्हार गर्दाखेरि अलिकति चस्का पछ्याउँ ब्रह्माजीलाई होइन अलौकिक शक्ति र छ त यिनमा त यी उनी साँच्ची नै गोलोक स्वामी अनन्त शक्ति सम्पन्न षडैश्वरी सम्पन्न प्रभु कृष्ण नै हुनुहुन्छ यस रूपमा कि कुनै सामान्य गोप हुन् कृष्ण नामधारी भन्ने भाव जाँच्ने भाव मनमा आएको थियो ब्रह्माजीलाई त्यसपछि यहाँ अहिले बालसकाखाका मुखबाट त्यो जुठो मही समेत निकालेर खाएको देख्छ त ब्रह्माजीलाई त झन्सा जाँच नगरी भएन अब भन्ने लागेको अनि ब्रह्माजीको पालो आएर भगवान बाल त्यो वनभोजनमा लाग्यो बेलामा बालसकाहरूसँग मण्डलाकार भएर बिचमा बसेर भोजन बसे गर्दै हुनुहुन्थ्यो प्रभुले तिमीहरू भोजन गर्दै गर म हेर्छु है बादशाहको के हालत छ भनेर यसो हेर्दाखेरि त सारा बादशा त अदृश्य भइसकेका कहाँ गए देखिँदैनन् के भयो बादशाह त देखिँदैन त कहीँ चढ्दै चढ्दै अन्तै कतै त गएनन् सम्हालि नसक्ने थियो त हुँदैन भनेर हेरविचार गरेर आउँछु गरेर हेर्दाखेरि बादशाह थिएनन् अनि यो ब्रह्माजीको कर्तूत हो भन्ने थाहा पाइहाल्नुभयो भगवान्ले त्यसपछि ब्रह्माजीले तिसा र बादाहरू हरण गरेका हुन्छन् हरण गरेर ब्रह्माजी आफ्नो मायामाया गुफामा बन्द गरिदिन्छन् भगवानले त्यो ब्रह्माजीको कर्तूत थाहा पाइहाल्नुहुन्छ ब्रह्माले गरेको छल हो यो भनेर त्यसपछि बालसाखाहरू भएको आउनु पर्यो भने त त्यहाँ पनि छोडेर गएका थिए पनि हरण गरिसकेहरू छन् ब्रह्माजी रित्तै छ त्यो वनभजन गरेका ठाउँ तिनीहरूलाई पनि लगेर मायामाया गुफामा बन्द गरिदिएछन् ब्रह्माजीले अनि ब्रह्माजीको त एक पलक गिर्दाखेरि एक निमिषको यहाँ मर्त्यलोकमा सारा सालभरको समय बित्छ ब्रह्माजीले त उहाँ पुर्याएर मात्रै हेर्ने स्थिति कल्पना गरेका थिए यहाँ एक वर्ष बितिसकेका थियो भगवान्ले आफ्नै स्वरूपबाट निस्केका बालसकाखाहरू आफ्नै स्वरूपबाट निस्केका बछडाहरूलाई लिएर बाछाहरूलाई लिएर एक वर्ष लीला गर्नुभयो अखण्ड लिला किनभने भगवानले देख्नु भएको छ यिनीहरूका आमा त रुन्छन् यिनीहरूलाई पाएनन् भने गौमाताहरू पनि बाछा नपाउँदाखेरि व्याकुल हुन्छन् बालसकाखाहरू पनि यिनका आमाका काका यकुल हुन्छन् भनेर यावत वत्स वत्सपुर यावत करिक यावत बेणु विषाणु विभू यावत शील गुणा कृति भयो यावत बिहार सर्व ब्रह्मयम गिरोध सर्वस्वरूप हो भगवान त आफ्नै स्वरूपबाट बादशा पनि बालशाखा पनि ती पनि जस्ता थिए पहिला त्यस्तै जो पगरी बाँधेर आएका थिए पगरी बाँधेकै बादछ के अरे बालशाखा आफू बन्नुभयो जो तिखे सिंह आएका बाद थिए ती त्यस्तै आफै बन्नुभयो जस्ता बाद जस्ता बालशाखा सबै आकार प्रकार आफ्नैबाट प्रकट गर्नु सर्वस्वरूप हो भर्वस्वरूप सर्वात्मा भगवान्को त्यसपछि त्यो अखण्ड एक वर्षको लीलाभरिमा ब्रह्माजीको एक पलक गिरने निमेषको समय बित्यो ब्रह्माजी आएर हेर्न आइपुगेँ त्यहाँ के भयो त मैले लिला बन्द गरिदिएँ कि गर्न सकिनँ मैले बादशाहको हरण गर्दा बालशुकाको हरण गर्दाखेरि लिला बन्द भयो कि चलिराखेको छ हेर्न आइपुगेँ हेर्दा त जस्ता बादशा पहिला त्यस्तै छन् अहिले आफूले उहाँ लगेर बन्द गरेका उहीँ छन् यहाँ यहाँ उहीँ छन् उस्तै उहाँ बादशा पनि बादशाका पनि जो आफूले बन्द गरिहाल्छ उहाँ उहीँ परिराखेका छन् यहाँ आउँदाखेरि यहीँ देखिन्छन् अनिखेर ब्रह्माजीले पनि हार मानेर बाबा भगवान् अनन्त अनन्त स्वरूप भएका प्रभुको अनन्त लीला विभूत भएका भगवान्को परीक्षा गर्न तम्से अच्छा खासा परीक्षा त मेरै भयो कहाँ भगवान अनन्त कोटी ब्रह्माण्ड नआएको म एउटा ब्रह्माण्डको ब्रह्मा मेरो के पहुँच उहाँको मानेर ब्रह्माजीले हार मानेर आखिरमा आएर भगवान् श्रीकृष्णको स्ति वन्दना गर्दछन् चरणमा झुकी झुकी नै कवल बेत्र विषाण वेणु लक्ष्म श्री मृदुपदे पशुप इत्यादि श्लोकहरूद्वारा भगवानको स्तुति वन्दना गर्दछन् ब्रह्माजी अन्तमा भगवानको परिक्रमा लगाएर याव कारागृह यावत मोह निगढो यावत कृष्णन त यसरी ब्रह्माजीले आएर सम्पूर्ण कुरा यथावत चलिरहेको आफूले बालसखा बछडाहरू बादसाहरूलाई लगेर बन्द गर्दैमा लीला बन्द नभएको थाहा पाएपछि अनि हार मानेर भगवान्को स्तुति स्तुति वन्दना गर्दछन् यावत रागा दयस्वत काम दावन मोहङ या यावत कृष्ण न जना हे श्याम सुन्दर जबसम्म हजुरका चरण कमलको भक्तितिर लागेर हजुरको मन्त्र सुनेर हजुरको दीक्षित भएर शरणागत भक्त भएर हजुरका चरण कमलमा आफ्नो जीवन अर्पण गरेर प्राणी आप हजुरकै हुँदैन हजुरकै भक्त बनेर जिउने सङ्कल्पसँग बाँधिँदैन तबसम्म राग द्वेष आदि पनि तेनहरू चोरहरू यिनीहरू सब हृदयका सम्पत्ति लुटेर लागिदिन्छन् तिनले तबसम्म नै गृहस्थ आश्रम पनि कारागार जस्तो हुन्छ कहिले निस्केर जानु जस्तो आपद विपदको केन्द्र जस्तो भन्छ जुन दिन हजुरका चरण कमलको भक्तिसँग सम्बन्धित हुन्छ अनि त्यही कारागार जस्तो भएको गृह आश्रम अमृतदायी अत्यन्त सुन्दर स्वर्ग तुल्य हुन पुग्छ मोह आदि जस्ता हातगोडा आद बाँधिदिने तत्त्वहरू पनि त्यस बेला खुला मुक्तिदायी भन्न पुग्छन् भनेर इत्यादि अत्यन्त सुन्दर भावपूर्ण छ यो एकदम ब्रह्मस्तुतिको त अलग्गै प्रवचनै त्यसैमा राखेर रा भागवस्तो नै हुन्छ प्रत्येक श्लोक मन्त्रमा आएछन् त्यस्तो स्तुति बन्दनाद्वारा ब्रह्माजी हार मानेर चरण कमलमा झुकेर परिक्रमा गरेर सत्यलोकतिर लाग्दछन् गद, -गद हुँदै गो गोविन्द गोविन्द मेरो है गोपाल मेरो है मेरो है विवाह बिहारी नङ्गलाल मेरो है विवाह बिहारी नङ्गाल गोविन्द मेरो है गोपाल मेरो है गोविन्दी कृष्ण मुरारी नन्द मेरो है गोविन्द मेरो है गोपाल मेरो है गोविन्द गोविन्द मेरो है गोपाल मेरो मेरो है गोबिन्द मेरो है गोपाल मेरो मेरो है गोबिन्द मेरो है श्री श्याम बिहारी नंदलाल मेरो है श्री श्याम बिहारी नंदलाल मेरो है गोबिन्द मेरो है सचिन्द भगवान ब्रह्माजीको मुह भङ्ग गर्नुहुन्छ चा बछडा चराउने बादछा चराउने लिलाद्वारा अब त्यसपछि गाई चराउन सुरु गर्नुहुन्छ चा? गाई चराउन टाढा जानु पर्थ्यो बादह चढाउन अलिक ओरै गरेर पनि नघिचै गरेर पनि हुन्थ्यो गाई चराउनुहुन्छ गोपाल गोविन्द बन्नुहुन्छ भगवान अत्यन्त ठुल्ठुला गह्वर वन भन्डेर जानुहुन्थ्यो गाई चराउन भगवान जान लिलामा भगवानले यमुनाजीको संशोधन गर्नुभयो कालिया नामको महानाग आएर परिवारसहित बसेर जमुनाजीलाई विषदूषित बनाइदिएका थियो एकपटक त ता गौमाताहरूले बादशाहरूले पानी पिएर त्यो आधा मोरो भइसकेका थिए मरेस्तोले भएका वालशकाहरू कति अर्धचेतन चेतन भइसकेका थिए भगवान्ले त्यो देख्नुभयो र जमुनाजीमा कालिय मर्दनको लागि भगवानले छलाङ लगाउनु भयो प्रवेश गर्नुभयो र कालियाको मस्तकमा नाची नाचिकन त्यसको सारा शक्ति गलित गरिदिएर त्यसका फणा फणामा नाचेर त्यसलाई निर्वासित गरिदिनु कहाँ पठाउनु त भन्दा रमणक द्वीप परिवारसहित कहाँ छ रमणक द्वीप भन्दा अस्ट्रेलिया टापु भन्दा अस्ट्रेलिया देशभन्दा नगिचको फिजी टापुमा छ म त पुगेरै आए, त्यहाँ त 327 सय सत्ताइस टापुहरूको नाम फिजी देश रहेछ टापु नै टापु उता पनि टापु उता टापु समुद्रका बङ्गालाहरू त्यही रहेछ त्यसको संरचना त्यसमध्ये ती टापुहरू मध्ये एउटा लम्बासा भन्ने टापु रहेछ त्यो कालिया नाग एकदम माथि माथि पानीबाट यसरी लम्बा पर्दै लम्मातन्न हुँदै गयो होला अनि त्यो टापुमा पुग्यो होला त्यो लम्बासा राह भनेर भने होला पहिला हिन्दीमा भन्नेहरूले कालिया नागको बडा लम्बासा राह भने होला त्यो टापुको नामै लम्बासा त्यहाँको भक्तहरूले मलाई लगे लम्बासा टापु त्यहाँ नागदेवताको मन्दिर नामले बडा प्रसिद्ध कालिया नागको मन्दिर बनाएका रहेछन् सारा युरोप का गौराङ्गहरू पनि जाँदा रहेछ दर्शन गर्न सिद्ध बाबाको सिद्ध देवताको मन्दिर जस्तो मानिँदो रहेछ कालीनागको मन्दिर लम्बासा टापुमा हिजीमा कालिया नाग त का त्यहाँसम्म पर पुग्न पुगेछ त्यो भगवानले निर्वासित गरिदिएको छ केही सब दिव्य लिलाहरू भगवानले गर्नुभयो यसै बिचमा विघ्न गर्न आउने अनेक राक्षसहरू प्रलम्बासुर ब्योमासुर आदिहरूको पनि संहार भयो लोकरक्षा भयो